दिन गर्म के गर्नु खै गर्मी दिन कत्तिको चाहिँ अब यसो चमेलीको पसलतिर चाहिँ के भन्छ बिजुली भाउजूको पसलतिर चाहिँ चिया खाउँ भनेको खोइ भाउजूदेखि आँधेहरू बाहिरबाट आउँदा त ठ्याप्पै आधार केही देख्दैन है मैले तिउनु नमस्ते नमस्ते चमेली नानी अनि होइन के हो कस्तो अन्धार कुनामा बसेको बत्ती पनि छैन कि त्यस्तो चरबु घामबाट आएछ अँधार देख्नु न त भित्र उज्यालै छिमो कालो चस्मा किनभनेदि दिमागमा, ए फिम निर्माण गर्न छोडी र इटरी अनार खेती गर्न हिड़े खतरा गीत छ मेरो त <laughs> यही हो है हे हाम्रो चिया पसल चाहिँ प्रदीप नानी लु हेरौँ त यही हो चिया पसल यहाँ बसेर नमस्ते सेवा विचार मेरो टमाटर खेती नगर्ने भयो म त अब म अनार खेती गर्ने नेपालको राजनीतिक दलको मुन्सीहरूले विचार परिवर्तन अनार खेतीमा धेरै फाइदा रहेछ त्यही भएर अनार खेतीको बारेमा कुराकानी गर्नुको लागि अब भेट भयो ट्याक्ट्रक्क लगाएर हाम्रो प्रदीप नानीसँग त्यही भएर कुराकानी गर्दै परिचय गरौँ यता आदान प्रदान नमस्कार है नमस्कार अब म त लाउरी दाई लाउरी भन्छ मलाई चाहिँ तपाईँको खै अनार खेती विज्ञ हुनुहुन्छ त्यस्तो साह्रो विज्ञता होइन तै पनि अलिअलि खेती गर्दैछु सर म चाहिँ अब नआउँदा बिजुलीको चिया पसलमा बेमान त अरा कहिलेदेखि अब त हुँदा हुँदा बिजुली दिँदैन आउनुभएको छैन आज मलाई जिम्मा जा जा दिएर जानुभएको छ नि जान त कहिले अब राजनीतिक दलहरूले त्यत्रो देशको चाहिँ सतै चाहिँ कर्मचारीहरूलाई जिम्मा दिनुहुने अनि अब बेमा बिजुलीले लागेका किसानहरूको एउटा संस्था बनेको छ त्यसलाई अनार संघ नेपाल भन्छन्सको महासचिव बनाइदिया छन् हिँड्ने मान्छे ल्याएर किसान बनाए भाई भाई हो तपाईँको नाम हजुर होइन ना यो नाम त मैले काम मान्छे हो नि बाणी. यस्तो मु रेडियोमा सुनेको मुन्सी नभेटेको फ्याटे यसरी भेट्न पाइँदो रहेछ है चिन्ने जानेकै परे त्यही त तपाईँ त पत्रकार पनि त हुनुहुन्छ नि हो त अनि पत्रकारितामा अब के भन्छ अक्षरको खेती गर्न छोडेर अब अनुहार खेतीतिर लाग्नु भयो त छौ जे दुइटै खेती गर्नै पर्ने लाग्यो अनि मिलाइ मिलाइ गरौँ न त भनेर होइन यो त गर्नुपर्छ नेपालको राजनीतिक दलका नेताहरू पनि कसैले मासु पसल खोलिएका छन् रे कसैले जाने भेडा पाल्न थालेख्राती गर्छन अरे भन्ने पनि सुनिन्छ अब यस्तै हो या दुइटा पेसा नगरी काम छैन गर्ने उता कि एनजिओ कोलर खेती पनि गर्छन अरे कतै कतै त्यस्तो छ त्यस गाह्रो छ झन् पत्रकारिता भनेको अक्षरको स्वच्छ खेती गर्ने ठाउँमा कति नै फल्छ होला र बेला बिग्रेको छ अहिले यो अक्षरको खेतीलाई त्यति मान्छेले रुचाउन छोड्यो अचेल यो चाहिँ मान्छेहरूले खाली ढाँड्छन् अनि त्यो लेख्ने बोल्ने मान्छे चाहिँ पो झुटो हुन्छ अर्काको कुरो लेखो भने आफू झुटो भयो यस्तै भयो पहिला पहिला हामी बन्दुक बोक्न हिँड्ने बेलामा चाहिँ पल्टनतिर चाहिँ जान्छु है भनेर बाबुबाजीसँग भन्दाखेरि होइन हो यो के भन्छ यो कलम बोलियो हुन्छ तरबार बोलियो हुँदैन भन्थे कि हजुर अब कलम बलियो भनेको त अक्षर बलियो होइन ना? बन्दुकको नालले कहिले पनि जित्दैन शक्ति भनेको त अक्षरको हुन्छ भन्थे एउटा जमाना अक्षरको पनि थियो हो त नि होइन तर अक्षरको खेती छोड्नु चाहिँ हुँदैन है होइन यो जुट्नु त हुँदैन तर यो विचार मरेको बेलामा यो अक्षरको भाउ घटेको छ कि अहिले अब लाउरे दाई त विदेश धेरैतिर घुमेर संघर्ष गरेर आउनुभयो तपाईँले संसार देख्नु भएको छ एस्था एस्था जो। आ, राम्रो काम गर्न खोज्यो भने नराम्रो हुने बाटोमा नहिने यो अन्त अन्तै जंगल पसेको छ कि अहिले राजनीति देशको त्यसो भएकोले अहिले यो विचार मरेको छ विचार मरेको बेलामा यही मौका छोपेर यसो अनार खेती पनि गरौ भन्ने अनि गाउँका सोझा जनताले त गरी त खानु पर्यो नि के गरेर खाने त भन्दाखेरि अनारको खेती गर्यो भने त राम्रो हुन्छ भनेर एकजना अनार त्यसले हामीलाई आएर भन्नुभयो अनि उहाँलाई नै लु तपाईँ अगाडि लाग्नुहोस् हामी पछि लाग्छौँ भनेर हामीले पनि अनार खेती थाल्यौँ अनार खेती यो कुन ठाउँमा फार्म सुरु गर्नु भएको छ होइन मैले त सानो हो इलाममा गरेको छु बरबटेको तोरीबारीमा नेपालमा एकजना रामे छाप्का हिरालाल आचार्य भन्ने मान्छे हुनुहुन्छ उहाँलाई अनार बाजे भनेर भन्दा रहेछ अनार बाजेन्थ्यो हामीलाई पल्टाउने काका भने जस्तै अनारको खेती गर्ने मान्छेलाई अनार बाजे भाउ पल्टनमा लाग्ने पल्टनी अनारेती गर्ने असममा चाहिँ बेसी हुन्छ है हाम्रोतिर पनि चाहिँ अलिअलि अनार त हुन्थ्यो तर त्यो किरो लगाएर हेर्नु कुन हो हाम्रो ठाउँ भनेको यता पश्चिम कुल्मीतिर काममा पनि हुन्छ कि प्रदीप सर अब तर त्यो अलिअलि बोट पनि छ दुई चार बोट खै कलमी बनाएर रोपेको बोटहरू पनि छ खै कोही बिरुवा बोटहरू पनि छ बढी किरा, किरा लाग्ने अनार फल्ने बेला लाग्छ त किरा चाहिँ यो जब चाहिँ अब यसको पाक्ने बेला हुन्छ नि यो पाक्नुभन्दा अगाडि दाना राखिसके पछाडि अनारको फुल जुन अनारको दानामा हुन्छ नि त्यो फुलबाटै किरा सुरु हुनु रहेछ ठ्याक्कै साह्रो कुरो चाहिँ तपाईँले पत्ता लगाउनु भयो वो। अनार खेतीको सबैभन्दा ठुलो समस्या भनेको त्यही किरो हो जब फुलबाट फल बन्न थाल्छ त्यति बेला एक खालको पुतलीले त्यसलाई साह्रै मन पराउँछ अनि त्यो जहाँबाट पनि त्यहाँ आइपुग्छ अनुहार फुलेको ठाउँमा अनि त्यसले आएर अनारको दानामा बस्छ सानो कलिलो दानामा अनि त्यही फुल पार्छ त्यो फुल पनि त्यसले भित्रै पारिदिन्छ अनुहारको दानालाई छेडेर बोक्रा छेडेर भित्र फुल पारिदिन्छ अनि त्यो फुलभित्र बढ्दै जान्छ ला बन्छ अनि त्यो बढ्दै जाँदाखेरि त्यसले त्यो फलै कुहाइदिन्छ र झारिदिन्छ अनारको सबैभन्दा ठुलो समस्या भनेकै त्यही समस्या रहेछ कि मैले पनि यसो अब हाम्रो त त्यस्तो व्यवसायिक खेती त भएन सर अब यसो घर गाउँमा चाहिँ नासपाती नास आम्बा अनार भन्ने चाहिँ यसो लगाएर चाहिँ बस्दाखेरि राम्रै हुन्छ आफ्नै घरको फलफुल टिप्दाखेरि मजा आउने त्यो त हो त तर यो किरोको पनि उपचार छ नि त उपचारै नभएको त होइन नि हाम्रो राजनीति जस्तो उपचारै नभएको चाहिँ यो पनि होइन भेटनरी डाक्टर भन्ने थिए तिन कहाँ गएर यसो झोल औषधि दिएको थिए त्यो लडिनुहोस् लौरी दाई ठिक हुन्छ भनेर ल्याएर छारेको भएन भएर भेटनरी डाक्टर गाउँमा सबै कहाँ हुन्छ त नि अब कृषिको चाहिँ सिटामल बस्ने पनि त्यही अब कृषिको औषधी बेच्ने पनि प्रश्न हो मैले भन्न खोजेको आनारमा किरा लाग्दो रहेछ उपचार हुन्छ भन्दै हुनु छ त्यही त कस्तो हुन्छ त सुन्नु पर्यो नि है काका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 पञ्चकन्या विद्या मन्दिर आवासीय माध्यमिक विद्यालय रत्ननगर दुई प्राचार्य एवं विद्यालय परिवार कक्षा नर्सरीदेखि नौ सम्म धमाधम भर्ना खुलेको सहर जानकारी गराउँदै वैशाख पाँच गते इन्ट्रान्स परीक्षा हुने जानकारी गराइन्छ नव वर्ष दुई सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौ परिचित सटिङ सुटिङ एन्ड टेलरिङ खैरहनी चार पर्सा प्रोप्राइटर राजेश खाते फोन शून्य छपन्न पाँच त्रियासी एक सय उन्चालिस मोबाइल अन्ठानब्बे चार पचपन्न छयासी दुई सय एघार सटिङ सुटिङका सम्पूर्ण कपडाको लागि साथै जेन्ट सिलाइ एवं विभिन्न कपडाहरूको लागि हामीलाई सम्झनुहोस्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 नव दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ पोखरेल किराना तथा मसला पसल प्रोपाइटर अर्जुन प्रसाद पोखरेल बकुलहर एक इलाका हुला कार्यालय अगाडि नव वर्ष दुई हजार सत्तरी साल को पावन अवसर में हम्रा संपूर्ण ग्राहक वर्ग आपजन तथा शुभचिंतक हार्दिक मंगलमय शुभ कामना अर्पण पब्लिक बुक्स एंड स्टेशनरी रनपाठ पौनी प्रोफाइटर हेमबहादुर मल्ल हमी कहाँ विद्यालय का पाठ्यपुस्तक पाइ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 नववर्ष दुई हजार सत्तरी साल को पावन अवसर में हमारा संपूर्ण जनता युवा तथा कार्यकर्ता एवं देश विदेश में रहन हुने संपूर्ण नेपाली जनहरुमा सुख शांति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगति हार्दिक मंगलमय शुभकामना अर्पण करद राष्ट्रीय जन स्वयंसेवक नगर कमिटी गणेश पौडे नव वर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण आजीवन सदस्यहरू साधारण सदस्यहरू पदाधिकारी जिउहरू एवं सरकारवाला सम्पूर्णमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मङ्गलमै शुभकामना अर्पण गर्दछौ रत्नगर खानेपानी सरसफाई उपभोक्ता समूह रत्नगर परिवार अध्यक्ष यादव पाठक नववर्ष दुई हजार सत्तरी सालको उपलक्ष्यमा यस संस्थाका सेयर धनी महानुभावहरू सल्लाहकारज्यूहरू कर्मचारी वर्गहरू साथी शुभेच्छकहरू सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ रत्नश्री बहुद्देशीय संस्था लिमिटेड रत्नगर आठ अध्यक्ष शर्मा पौडेल मोबाइल अन्ठानब्बे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 अनारको उपचार हुन्छ कस्तो भने जब त्यो फुलबाट फल बन्न थाल्छ त्यति बेला त्यो पुतली आउँछ त्यो पुतलीलाई मार्न सकियो भने त्यसलाई त्यो बोटसम्म पुग्न दिन न नपुगिकनै बाटैमा रोक्न सकियो भने अथवा त्यो बसेर पनि त्यो दानामा त्यसले केही गर्न सकेन फुल पार्न सकेन भने बचिहाल्यो नि बचेन त बच्छ हो त्यो गर्न चाहिँ के गर्नुपर्छ भने तिन चारवटा यसका तरिका छन् पहिलो सबैभन्दा सहिलो तरिका धेरै खेती नभएको ठाउँमा बेलुका साँझ त्यो किरो आउँछ पुतली आउँछ पाँच छ बजेपछि साँझ परे अब चाहिँ पुतली आउने बेला भए भनेपछि त्यहाँ कतै देखिने ठाउँमा अलिकति उघारो ठाउँमा गएर झ्यास जुस भेला पारेर आगो बालिदिने त्यो आगो बाले पछि त्यो आगोमा पुतली आएर पर्छ र त्यहाँ मर्छ धेरै पुतली त्यहाँ त्यसरी ते मर्छन् एउटा तरिका त्यो हो अर्को चाहिँ त्यो जहाँ खेती गर्छ त्यो ठाउँमा बिजुली पुगेको छ भने एउटा बिजुलीको बल्ब बालदिने त्यो बल्बको मुनिपट्टि पानीको भाँडो राख्ने नजिकै अनि त्यो पानीको भाँडोमा गन्धक हालिदिने र त्यो भरिसके त्यो भाँडोलाई भित्रबाट पहेँलो रंगको इनार लगाइदियो भने त्यो पहेँलो रङ देखेर हाम फाल्छ पुतली बत्ती देखेर टाडाबाट बत्तीमा आउँछ अनि त्यो पानीमा सङ्ग्लो पानी अनि त्यसभित्र काल पहेँलो रङ देखेपछि त्यो पहेँलोमा अझै आकर्षण बढ्छ र उनले त्यही हाम अनि त्यो गन्धक पनि मिसिएको भएपछि त्यो गन्धक खाएर त्यो ती मर्छ त्यो मरेपछि तिरो लाग दोस्रो यो तरिका तेस्रो तरिका अहिले बजारमा जैविक भी खालका विषादीहरू पनि आएका छन् यी रासायनिक विषादीले चाहिँ धेरै हानि गर्छ यो विषादी चाहिँ प्रयोग गर्नु हुँदैन किनभने पछि त खानु पर्छ नि सामानहरूलाई त्यसैले पहिलेदेखि विषादी किन हाल्नु जैविक उपचारको विधि पनि आएको छ झोल जैविक चिजहरू पनि आएको छ त्यो त्यो छरिदियो भने पनि त्यसले पनि त्यहाँ आएर पुतली बस्न दिँदैन पुतली त्यहाँ आउने बित्तिकै त्यसको गन्ध सुँग त्यो भागिहाल्छ त्यो बस्नै नसकेपछि के फारोस् र के कुहिस् होइन भनेपछि हो अर्को अझ सजिलो र अझ प्रभावकारी विधि छ चौथो चाहिँ त्यो भनेको चाहिँ तपाई हामी पढ्छौ नि पत्रिका जे जे जे। गोर्खा पत्र कान्तिपुर अन्नपूर्ण पत्रिका जति पढ्छौ यी पढिसकेपछि त्यो आज पढ्यो भोलि त त्यो पत्रिकाको काम छैन त्यो पत्रिकालाई काट्ने काटेर दोब्रयाउने दोबारेर त्यसलाई टोपी जस्तो बनाउने अनि त्यो टोपीकोतिर चाहिँ एकतिर त मोडिएको हुन्छ त्यो आफै बन्द हुन्छ दुईतिर चाहिँ स्टिच हान्ने स्ट्याप्लर हुन्छ नि आजकल त्यो स्ट्यापलर हानेर अनि त्यसको टोपी बनाउने त्यो टोपी लगाएर दाना भएको ठाउँमा छिराइदिने दानालाई त्यो टोपी भित्र हालिदिने अनि त्यो भेट्नुपट्टि लगेर फेरि एकपल्ट इष्टी जान दिने त्यो गरेपछि त्यो धोक्राभित्र तान्नु बन्छ हो त्यसो गर्यो भने चाहिँ सबैभन्दा सुरक्षित नि लाउरेका दुइटा फाइदा छ फेरि एउटा त किराले त्यसलाई केही गर्न सकेन अर्को चाहिँ घाँबाट पनि त्यो जोगियो केहीले देख्दै दे, देख्दैन त खानै पाएन नि घाम कसरी गर्छ भने जतापट्टिको पाटोमा घाम लाग्यो त्यतापट्टि अनुहारको धानु रातो हुन्छ पछि धेरै पाकेको त कालो हुन्छ अर्कोपट्टि त हरिय हुन्छ अनि त्यो दुई रंगको भएपछि त बजारमा मान्छेले मन पराउन नि त्यसरी टोपी लगाइदियो भने चाहिँ सबैतिर बराबरी रातो भएर पाक्छ अनि त्यो बोक्रामा चिल्लो हुन्छ त्यसमा केही धागी पनि लाग्दैन र त्यो कागज चाहिँ त्यो पत्रिका चाहिँ पानीले एकपल्ट भिजेर अनि ओबाएपछि त्यो कडा हुन्छ र त्यो फल नपाकुञ्जेल बसिरहन्छ त्यहाँ अनि घामले पनि भेटेन किराले पनि भेटेन कसैले पनि भेटेन कुहि पनि पाएन त्यो आफै ठुलो हुन्छ तर त्यो गर्नुभन्दा पहिले एउटा कुरा ध्यान दिनुपर्छ जस्तो अनारको दाना एकै ठाउँमा झुक्पा लगाएर फल्छ चारवटा पाँचवटा छ फल्छ त्यो एकैठाउँमा आठवटा भयो भने त्यसलाई एकातिर खानेकुरा पुग्दैन त्यो बोटले ल्याएर खुवाउन सक्दैन जराबाट ल्याएर अनि दाना सानो हुन्छ अर्को चाहिँ त्यो बढ्ने ठाउँ पुग्दैन र फेरि पनि त्यो एउटाले अर्कोलाई च्याप्ट्याउने गर्छ त्यो हुनुभन्दा पहिले नै एउटा झुप्पामा चारवटा भन्दा बढी दाना नरहने गरी, गरी साना, साना दाना चाहिँ काटेर झार त्यो भयो भने सबैलाई मलजल पुग्यो प्रदीप सर कस्तो चिया खाने हो म त कालो मन पराउँछ कालो चिया कालो चियामा चिनी पनि नहाल्ने पिलामको पत्ती चिया हुन्छ नि अर्ग्यानिक हुन्छ को चाहिँ अनार खेती अनार खेतीले सोधेको पनि मैले सुनिरहेको अब त्यहाँ के भन्छ यो सम्भावना चाहिँ कतिको छ त हाम्रो नेपाल जस्तो देशमा लु चानी छिट्टो पछु चाहिँ मेरो त आज आउँदा आउँदै गला पो होइन <सथियो> रातो भयो भने एकपटकलाई चिनी भएकै भए पनि के फरक पर्दैन त्यसो भए दुध हाले काम सरलाई कालो चिया छिटो भन्नु खोजेको के थियो भने एउटा आनार भन्ने हुँदो रहेछ अर्को एउटा दारिम भन्ने हुँदो रहेछ दाना लाग्ने हुँदो रहेछ एउटा अलिक ठुलो थू। खालको दाना लाग्ने हुँदो रहेछ हाम्रोतिर चाहिँ ठुलो खालको दाना लाग्ने फल कतिपय था. ठाउँमा चाहिँ त्यो अलिक सानो खालको दाना अलि अमिलो अमिलो हुने खालको पनि हुनु रहेछ यो अमिलो दारिम अब किन खेती गर्ने झिलो हुँदा अमिलो किन बता को कुरो गरौँ पल्ट नै पल्ट नै काकाले अघि सोध्दै हुनुहुन्थ्यो सम्भावना कतिको छ कहाँ कहाँ फल्छ भनेर यो चाहिँ मरूभूमिमा शुरू भएको खेतीबाट शुरू भएको मरूभूमिमा त फल्ने हाम्रो जस्तो देशमा किन नफल् हाम्रो मधेसमा पनि फल्छ पहाड़मा पनि फल्छ हिमालमै चाहिँ फल्दैन तर हिमाल भन्दा होला दुई हजार मिटरको उचाइसम्म यो फल्छ भरिसक्के उत्तर पाटो भन्दा दक्षिण पाटो राम्रो फल्छ भनेपछि तुचाउँछ भने जस्तो भन्यो भने अब काठमाडौँकै कुरा गर्ने हो भने अनार सबैभन्दा महँगो फलफुल तिन दानामा एक किलो हुन्छ बढीमा तिनजनामा एक किलो फल्छ अब मेरो गएको थियो अनि अनार किनेर खान मनै थियो है अनि अनुहारको आउँछ किलो भन्छ कहिले खाइ त सिजनमा तिन सय रुपियाँ किलो पनि भन्छ है फोहोर साल त पाँच सय पो पैसा त प्रदीप नारीले धेरै कमाउनु भयो होला अनार खेती गरेर अहिले त कमिने बेला भएको छैन पल्ट निकामिन थाल्छ अनार रोपेको तीन वर्षमा फल्छ तीन वर्षदेखि फल्न थाल्छ पाँच छ वर्षको भएपछि यो मेच्योर्ड हुन्छ भन्छ अनि फल्न थाल्छ सात वर्षको भएपछि एउटा बोटमा एक क्विन्टल चाहिँ फल्नु पर्छ व्यावसायिक खेती गरेपछि एउटा झाङमा एक क्विल फल्नुपर्छ बड़ी फ़ल प्रदीपरले बरबोटीतिर मैले त त्यस्तै पचास साठी रोपनीमा अहिले लगाएको छु अब यसपालि झापामा विस्तार गर्ने दस बिघा जग्गा लिएको छु अब त्यो जग्गामा फेरि यसपालि लगाउनु पर्नेछ अब अब अनार स्तो हुन्छ जस्तो मलाई चाहिँ लाग्दैन किनभने हाम्रो बजारमा अहिले जति अनार आइराखेको छ यो भारतको महाराष्ट्रबाट पाकिस्तानबाट अफगानिस्तानबाट इरानबाट र ब्राजिलबाट समेत आइराखेको छ यति टाढा टाढाबाट आउने अनहार अहिले हामी कहाँ दिनको तीस क्विन्टल आउँछ अरे यो कालीमाटीको पल्खुको फलफूलको थोक विक्रेताहरूलाई सोधेको हामीले उनीहरूले भन्दा तीस मेट्रिक टन भनेको एक मेट्रिक टनमा एक हजार किलो हुन्छ त्यति धेरै अनार नेपालमा आइराखेका छ अझै पनि पुगिराखेका छैन यति महँगो छ अझै आ, यो त बढ्दो छ बजार त होइन अब अनार मान्छेले अझै अनार खानुपर्छ भने सबैले जानिसकेको छैन सबैले खान सक्ने नै भएको छैन नेपालीको आय स्तर त बढला नि त सधैँ यस्तै गरिब त नहुन्छ भन्नु खोजेको मतलब कस्तो भने प्रदीप सर अब अनार बाजेले शुरू गरेको अनार खेती व्यावसायिक रूपमा चाहिँ नि बरबोटे झापा हुँदैछ नि होइन महेन्द्रनगर बैतडी डोटी डडेलधुरा हुँदैछ नि यसरी फैलिँदै गएपछि त सबैले व्यावसायिक रूपमा चाहिँ अनार खेती जहाँ पनि हुन्छ नेपालको त्यो माटो सौँदो छ अब खाडी मुलुकमा समेत हुने इरानमा फल्ने अनार नेपालमा किन नफल्ने होइन अब त्यसरी व्यावसायिक रूपमा चाहिँ सबैले खेती गरेर चाहिँ अलिकति आमदानीको स्रोत बढाउने इरानको अनार हामीले किन खाने नेपालकै खाने त्यही त भनेको त ला कुरो के भने नि तपाईँ अहिले इरानदेखि अफगानिस्तानदेखि ब्राजिलदेखि नेपालमा अनार आउँदैछ भने भोलि हामीले फलाएको अनार पनि त यी त बसिरहँदैन होला नि त नेपाललाई पुर्याउन नेपाललाई नै पुर्याउन दिनको तीस मेट्रिक टन त फलाउनै पर्यो त्योदेखि धेरै फल्यो भने बंगलादेश जस्तो देश, देश नजिकै छ त्यहाँ धेरै फलफुल हुँदैन जान्छ यत्रो ठुलो भारत छ उत्तरतिर चिन छ संसार त खुल्ला छ नि हो जहाँ पनि गइहाल्छ नि मैले भन्न खोजेको नेपालमै फलेको खो चिज नेपालमै बिक्री गर्दाखेरि कुरो अलि मैले यसपालि थप कुरो बुझेको कि यो अनार चाहिँ तीन चार ग्रेडमा बाँडिदो रहेछ ए ग्रेड बी ग्रेड सी ग्रेड डी ग्रेड गरेर यो फलाउनेहरूले व्यापारीहरूले बाँड्दो रहेछ सबैभन्दा ठुलो चिल्लो राम्रो दाना किरा नलागेको दाना ए ग्रेडमा पर्दो रहेछ त्यो ए ग्रेडको अनार नेपालतिर आउँदो रहेछ त्यो त उता बेलायततिर अमेरिका युरोपतिर जाँदो रहेछ अर्को बी ग्रेडको अनार हुँदो रहेछ त्यसमा चाहिँ त्यो अलिक सानो दाना अलिक रङ नमिलेको त्यस्तो त्यस्तो भएको हुँदो रहेछ त्यो पनि भारत र अन्त अन्तै खर्च हुँदो रहेछ नेपाल पनि त्यो त्यति धेरै आउँदो रहन्छ यो नेपालमा आउने भने चाहिँ सी र डी ग्रेडको रहेछ यो सी र डी ग्रेड आउँदाखेरि हामी कहाँ दुई सय र तीन सय रुपियाँ किलो परेपछि त्यो ए र बीको पनि उत्पादन हामीले गर्न थाल्यौँ भने अनि त्यसको भाउ चाहिँ के होला तेसमा पनि पल्ट निका अझै अर्को कुरो छ हामीले जति फलाउँछौ व्यवसायिक गरिसकेपछि त हामीले पनि भरिसके त अघि मैले भनेको जस्तो टोपी लगाएर ओरियोपर आगो बालेर बत्तीको लाइट ट्रयाप बनाएर विषादी जैविक विषादी छर्केर फलाको अनहार त हामी पनि भरिसक्के त ए ग्रेडकै फलाउँछौ नि अहिले भारतमा गरेको खेती पाकिस्तानमा अफगानिस्तानमा गरेको खेती हेर्दा उनीहरूको खेतीमा साठी प्रतिशत चाहिँ ए ग्रेडको फल्छ नववर्ष दुई सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग आफन्तजन तथा शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि एवं उत्तर उत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ रेवती डेस्कटप रत्ननगर आठ प्रोपाइटर किशोर चालिस मोबाइल नम्बर अन्ठानब्बे नववर्ष दुई हजार सत्तरी साल के पावन अवसर में हमारा संपूर्ण ग्राहक वर्गजन तथा शुभचिंतक में हार्दिक मंगलमय शुभकामना अर्पण कर रोशन टेलर्स खोलिशिमल बजार प्रो पाइटर रोशन भूषाल रीता भूषाल मोबार बाउन एक्स तीन सौ पचहत्तर हामीटिंग सुटिंग स्कूल ड्रेस शिक्षक ड्रेस कोड पाइनी को अर्डर अनुसार को कपड़ा तैयार नव वर्ष सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग आफन्तजन तथा शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि एवं उत्तर, उत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ साईभिजन फोटो एन्ड भिडियो हाउस रत्नगर एक बकुलहर प्रोपाइटर राम श्रेष्ठ मोबाइल नम्बर अन्ठानब्बे चार एकाउन्न त्रिचालिस सात शून्य शून्य नव वर्ष दुई सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ साझा एग्रोबेटर रत्नगर एक प्रोपाइटर सञ्जीव खनाल मोबाइल अन्ठानब्बे चार पचास उनपचास तिन सय पन्ध्र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 नववर्ष दुई सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग आफन्तजन तथा शुभ चिन्तकहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ शङ्कर इलेक्ट्रोनिक्सर श्रेष्ठ खैर नववर्ष दुई सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्गहरू आफन्तजन तथा शुभ हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ डेरी पसल दही पाउनुका अन्य नव वर्ष सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग आफन्तुभ चिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौल एन्डरेल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 टिबिएस बाइक सोरुम रत्ननगर एक सौराह चौक प्रोप्राइटर बालदी डल्लाकोटी मोबाइल नम्बर अन्ठानब्बे पाँच दस बत्तीस आठ सय साठी हामी कहाँ टिबिएसको अपाची आरटिआर विगो स्टार सिटी स्कुटी पेप्ट स्कुटी स्ट्रिक पाइप पाउनुका साथै दक्षे मेसिनबाट मरमत गरिनुका साथै सम्पूर्ण पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ रेडियो त्यो फल रुख फिर अना बि आटे को दाना दाना पेल कैं लगे कि बार काटे सको सकनी फल्ने तो ठूलठूल मत बाकी अब जगह तो तब आप तर जग्गा हे कस्त हे किंद तराई में हो पानी नजमने हेन्न पहाड़ में होने धरे ढुंगा नलिक मट्यायो रातो माटोजी बत्ती दक्षिण मोड़ा फर्क बिजुली नाइ भाई होकल्प छिण मोड़ा फर्क अलग तातो हावा चलने ठावी भो अज बड़ी फल् पहाड़ में अलिक थोर दाना फूल दादा फल् राो दा फसिलो चीनी को मात्रा पहाड़ को अज बड़ी तराई को खेती तो पहाड़ में तराई में बीरूवा यही हम अनारनारस का छ सात ठाव बिरुवा उत्पादन कर इलाम में छापा में छमेछापोलखा कास्की मेंंबर टीपेस्ट जगह किन्न हसार लग पानी पर्ची मैं फोन कर असार लाग लागेपछि कलमी पनि बनाउँछ तर हामी कहाँ चाहिँ माउबोटै धेरै नभएकोले अहिले कलमी बनाउन त्यति सम्भव भएको छैन हामी चाहिँ अहिले चाहिँ महाराष्ट्रबाट अफगानिस्तानबाट ल्याएको उन्नत जातको बिउ त्यहाँ बिउकै लागि उत्पादन गरेको अनार पाइन्छ त्यो बिउ ल्याउँछौ र त्यसैबाट बिरुवा बनाउँछौ अहिले केही केही साथीहरूले त्यो कलमी पनि बनाउँदै हुनुहुन्छ अब त्यो चाहिँ त्यति धेरै छैन अहिले हामीसँग भएको भनेको चाहिँ बिउबाटै बनाएको हो अन्ठानब्बे पाँच दस एकछिन अन्ठानब्बे पाँच दस अनि सन्तानब्बे <सथ> छ सय सोह्र अब सन्तानब्बे कसरी लेख्नु लेख्नै पाएन 97 नौ र सात <सथ> नौ र सात सन्तानब्बे सन्तानब्बे अनि छ सय सोह्र अन्ठानब्बे ल ठिकै छ अब म लु फोन गरेर धेरै कुराकानीहरू बुझ्नु पर्यो नमस्कार सर प्रदीप सर भन्नु अनारसिव एउटा प्रश्न सोध्नु मन लाग्यो मलाई सोध्नु सोधिहालको खेती अलिक किन भन्दाखेरि सुरु हुँदैछ भर्खर एकदम औषधि पनि महँगो हुनको कारण के छ यो कम भएर पनि होला एउटा त अर्को चाहिँ यो बहुगुणै भएर यसको गुण धेरै छ हजुर यसले कसैलाई बेफाइदा गर्दैन यसले सबैलाई फाइदै फाइदा गर्छ अनि यो धेरै तागत दिने पनि छ त्यो भएकोले यसको फेरि खेर जाने चीज धेरै हुँदैन बा बोक्रा पातलो हुन्छ बोक्रादेखि भित्र सबै दाना दाना हुन्छ बोक्रा समेत काम लाग्छ नि बोक्रा पनि काम लाग्छ त्यो बेलै भएको छैन जवाफदी हालौ बोक्रोको पिसेको बोक्रो चाहिँ गाउँ घरमा थिचेर खायो भने त्यो आउँ परेको भन्छ नि त्यो ट्याकै निको हुने त्यति महत्वपूर्ण औषधी हाम्रो बाबुबाजेहरूले त्यसो गरेको मलाई थाहा छ केटी केटीमा लु अब यो कस्तो कस्तो हावापानीमा माटोमा हुन्छ भन्ने कुरा गर्नु हुँदो रहेछ रातो माटो यस्तो होइन अझ राम्रो भन्ने कुरो अनि तराईमा धेरै फल्ने कुरो तर यो सेपिलो जग्गा हुन्छ नि अलिकति अलि भित्रभित्र जंगलको बीचबीच जग्गाहरू धेरै नेपालीहरूमा लगाउँदाखेरि अलिक भिरालो भिरालो परेको जग्गा होइन अलिअलि भिरालो परेको हावा चल्ने भयो भने भइहाल्छ सेपले गर्दा हावा त चल्छ तर जति चल्ने डाँडा जस्तो हुँदैन थियो अलिकति गहिरो परेको ठाउँहरू के हुन्छ हुँदैन पारिलो भयो भने अझ राम्रो कि बेलुकाको प्रहरको घाम चाहिँ आशो पर्ने ठाउँ चाहिँ नि के भन्छ यो दक्षिणी मोडा अनार खेती पोल्ट्री काकाले शुरू गर्दैछ बिचमा परामर्श गर्नुको लागि अनार बाजेलाई फोन गर्नु कि तपाईँलाई गर्नु अनार बाजेलाई गरे पनि हुन्छ अनार बाजेपछि अनार संघको बाजे अफिस चाहिँ अनामनगरमा छ अब त्यो अफिस भनेको यस्तै हो अब सबैजना आफ्नो आफ्नै काममा आफ्नै आफ्नै ठाउँमा हुन्छन् त्यहाँ बस्ने एकजना साथी त हुनुहुन्छ तर उहाँ पनि व्यस्त हुनुहुन्छ त्योभन्दा बरू हाम्रो अनार बाजे हुनुहुन्छ नि उहाँ चाहिँ निर्लिप्त भएर लाग्नु भएको छ उहाँलाई धेरै ज्ञान पनि छ उहाँले धेरै अनुभव पनि गर्नुभएको छ बरू उहाँसँग पनि सम्पर्क गर्यो भने यसको राम्रो हुन्छ यसको बारेमा पनि नम्बर दिनु म लेख्नुको लागि तयार भएको छु लेखिहाल्नुहोस् है सन्तानब्बे चौवालिस सन्तानब्बे भनेको त नौ र सातब्बे चौवालिस डबल फोर दुई चार सन्तानब्बे चौवालिस शून्य एक्काइस शून्य एक्काइस छैन छैन त्यस्तो महँगो छैन बाहिर निजी नर्सरीहरूले चाहिँ अलिक महँगो बेच्दैछ अरे भन्ने सुनेको छौँ हामीले पनि एक दुई ठाउँ देखाए पनि हो महँगो अढाई सय तिन सयमा बेचेको देख्यौँ हामीले अनि यस्तो चिजलाई त प्रवर्तन पो गर्नुपर्छ त मङ्गो भएपछि किसानले कसरी रोप्नु भनेर हामीले अनार संघले नै एउटा रेटै तोकिदिएको छ अनारको बिरुवा एक सय रुपियाँमा पाइन्छ एउटा पहाड़मा पैतिसदेखि चालिस बोट मधेसमा तिसदेखि पैतिस एक रोपनी कति थोरै हुन्छ है रोपनीको हिसाबमा बस्छ होला होइन सर त्यस्तै बस्छ जति बस्छ होला त्यस्तै होला जस्तो लाग्छ किनभने बिस कठाको एक बिघा हुन्छ तेह्र रोपनी सुरुको ते... लगानी चाहिँ कति हुँदा ठिक हुन्छ यसलाई त्यत्रो ठुलो लगानी पनि चाहिँदैन त्यति धेरै मेहनत पनि छैन यसमा यसमा अब तपाईँले कति रोपनीमा लगाउने कति बिगामा लगाउने बिगामा लगाउने हो भने चार सय बोट रोपनीमा लगाउने हो भनेदेखि तिसदेखि चालिस बोट भन्नुहोस् न त्यति हो अब एक रोपनीकै हिसाब गरौँ न अहिले एक रोपनीको हिसाब गर्दाखेरि अहिले हामी तिसै बोट भनौँ तिस बोट एक सय रुपियाँ बोटले गर्दाखेरि तीन हजार रुपियाँ बिउको भयो बिरुवाको भयो त्यसलाई मल चाहिँ यसलाई अलिकति ढुवानी गर्नु पर्यो होला अब नर्सरीबाट कहाँसम्म हो आफ्नो खेतीसम्म पुर्याउनु त पर्यो त्यसलाई पाँच दस रुपियाँ एउटा बिरुवाको खर्च आउला त्यसपछि रोप्नलाई अरू दस रुपियाँ जति लाग्ला खाल्डा खन्नु पर्यो को रोप्दाखेरि चाहिँ अलिकति ध्यान दिनुपर्छ है भरिसके बिरूवा रोप्नुभन्दा एक महिना जति अगाडि साढे एक गहिरो साढे एक फुट फराकिलो गोलो खाल्डा खन्ने बाटुलो खाल्डा खन्ने र त्यो खाल्डा खनेको ठाउँमा कम्पोस्ट मल र माटो बालुवा जे भेटिन्छ भरिसके मल माटो बालुवा बराबर मिसाउने अलिकति बालुवा भएको माटो छ भने मल र माटो मात्र मिसाए पनि हुन्छ त्यसरी मिसाएर त्यो खाल्डा पुर्ने भरि पार्ने भरी पारेर पनि चार इन्ची चाहिँ अग्लो पार्ने पछि पानीले भिज्दा पनि त्यो भित्र भाँसिएर खाल्डो नपरोस् खाल्डोमा मल हाल्ने अनि असारमा अब राम्रोसँग जमिन भिजोस् अब चाहिँ सुकेर मर्दैन भनेपछि बिरुवा लगेर स्वाट रोपिदिने त्यसरी रोपेको बिरुवा चाहिँ अनि वरिपरिको झार उखेलेर ल्याएर त्यो छोपिदिने उखेलेको झार त्यो भयो भने के हुन्छ भने एक माटो सुक्न पाउँदैन अर्को त्यहाँ अर्को नयाँ झार उम्रिन कता गयो गयो कुरा मसँग पाँच लाख रुपियाँ छ पेन्सनको पैसाहरू आको तिले त्यति गर्नु सकिन्छ भनेर 5 लाख छ त अरू लाख गर्ने हो कि एउटा बोटको लागि एक सय पच्चिसदेखि एक सय चालिस रुपियाँ भन्दा बढी काम चाहिँ पनि खर्च गर्नु पर्दैन र नव वर्ष दुई सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मंगलमय शुभकामना अर्पण गर्दछौले लक्ष्मी प्रसाद पौडेल मोबाइल अन्ठानब्बे चार बान्न सतहत्तर नौ सय सत्तरी नव वर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग आफन्तलाकोटी मोबाइल नम्बर अन्ठानब्बे पाँच दस बत्तीस आठ सय साठी हामी कहाँ टिबिएस अरटीआर विकुटी पेप्ट स्कुटी स्ट्रिक पाइप पाउनुका साथै दक्षे मेसिनबाट मर्मत गरिनुका साथै सम्पूर्ण पार्टहरू सुपथ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 चंद्रयुनिक चंद्र यूनिकेट चैनपुर बजार विकल्प कंक्रीट उद्योग रत्नगर तीन शांति चोक एक्सप्रेस डिजिटल फोटो एंड फ्लेक्स पेन्ट खैरहानी चार पर्सा गौरव सुनसादी पसल रत्नगर दुई हाई स्कूल रोड टाड़ी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 नव वर्ष सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग आफन्तुभ चिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ हार्डवेयर एन्ड सेनिटरी रत्नगर एक सोर चोक मनोकामना फेन्सी स्टोर्स रत्नगर दुई हाई स्कुल रोड टाढी मनकामना सुनसादी पसल विगर तिन खुरखुरे बजार लभकुश मोबाइल हाउस रत्नगर दुई टाढी पाँच सयदेखि एक हजार बोटसम्म एकजना मान्छेले रेखदेख गर्न सक्छ झार उखेल्ने हो त्यो उखेलेको झार त्यसकै फेदमा राखिदिने हो कहीँ बोकेर हिँड्नु परेको छैन केही छैन दुःखै भएन त्यसलाई धेरै गोडमेल केही चाहिँदैन वर्षमा दुईपल्ट तिनपल्ट झार उखेल्ने हो अनि कहीँ कहीँ मधेसतिर चाहिँ किरा लाग्छ अरे बोटमा भन्ने सुनिया छ त्यस्तो भयो भने अहिले चाहिँ जैविक विषादी पाउँछ त्यो जैविक विषादी लगेर स्प्रेले छर्दिने त्यति गर्न त एउटै मान्छेले सकिहाल्छ यसको फेरि यो पहाडतिर चाहिँ त्यो लुक्रो निस्किन्छ कि त्यो पलाउँछ नि यसको मुनाहरू हजुर त्यो बेला बेलामा काटिङ गरेन भने फेरि त्यो मूल हाँगा सुक्ने अनि यसको चाहिँ बीचबाट निस्किएको हाँगा फैलिने हुँदो रहेछ जुन सुकै पनि बिरुवाको तलबाट पलाउने सानो सानो हाँगा हुन्छ नि त्यस्तो हाँगा त चुनै पर्छ काट्नै पर्छ जे त्यो अनहारको पनि काट्नुपर्छ सा। सानो सानो हाँगा आयो भने त्यसले बोटलाई फाइदा गर्दैन त्यो डिस्टर्ब गर्छ त्यसलाई चाहिँ ते काटेरै फालिदिने हो सानैदेखि अनि माथि आको आओस् यसको बोट दुई खालको विकास गर्न सकिन्छ भन्छन् यो प्राविधिकहरूले एक खालको चाहिँ त्यो बोटलाई अग्लो बनाएर माथि लानेर माथि झुप्पो फलाउने त्यसो गर्दा चाहिँ तल अरू तरकारी बाली कोसै बालीहरू दालहरूको खेती गर्न सकिन्छ दुईटा बाली एकैजुट लगाउनु पाइन्छ अर्को चाहिँ होइन म त ठुलो झ्याङ बनाउँछु अर्को केही पनि खेती गर्दिन भन्ने हो भने टुप्पो चाहिँ बेला बेला काटपाट गर्ने अनि त्यसलाई झ्याङ बनाउने त्यसो गर्दा पनि हुन्छ तर जसो गरे पनि उत्पादन त मलाई यसको बोर्डको विषयमा अलिकति जानकारी भएको हुनाले घरमा चाहिँ त्यो अलिअलि पहिलादेखि लागेको त्यो खालि दाना चाहिँ धेरै चाहिँ कुहने भएको उनाले त्यो डर लाएको कुरा त सोधिहाल्यो नि यो तेस्रो वर्षदेखि फल्न थाल्छ सामान्यतया था दोस्रै वर्षमा पनि फलेको छ मेरोमा पनि यसपालि दोस्रो वर्षमा टन्नै फुल फुलेको छ भनेपछि फल्छ उत्पादन गरिसकेपछि त्यो बेच्नुको लागि लानु पनि साह्रो गाह्रो हुन्छ होला नि त बजार हुँदै लानु पर्यो कि बोटै किन्छ कि यसलाई केही गाह्रै छैन नि रकम हालाउन भदौ तीर पदाउ में खास ठूल काम को भारी अब टाड़ा को बजार जे अहिले कुनै पनि जुनसुकै बजारमा पनि बाहिरकै अनुहार आएको हो आफ्नै नजिकको बजारमा बेच्यो भने पनि दस वर्षलाई त कहीँ लानै पर्दैन पर्दैन कति नै फलाउनुहुन्छ रौ हौ पल्ट नै कति फलाउनुहुन्छ भन्नु फलाउनु भयो भने पाँच लाख लगाएको लु मानिलिऊ तपाईँले पाँचै बिघामा गर्नुभयो पाँच बिघा आउँछ कि पाँच लाखमा आएर त्यहाँ 4 बीघा कर चार, चार, चा, चार बीघा में एक बीघा में चार सौ बोट भार सौ को सोलह सौ बोट तोपन् तप वर्ष छ वर्ष को बोट बट एक क्विंटल सौ कि उत्पादन कर चाहिए सोलह सब किलो फलो होइन एक रोपनी चार बिघामा सोह्र सय बोट हुने भए सोह्र सय बोटमा एक सय किलोका दरले फल्दाखेरि सोह्र हजार सोह्र होइन नि 1 लाख एक लाख साठी साठी हजार सोधो हिसाब यसलाई तपाईँ फलाउन सकिएन के भयो आधी मात्रै राख्नुहोस् न त आधी मात्रै राख्दाखेरि पनि असि हजार असि हजार किलो तो तपाई ने तो कती दिन लगे बेचना यहां त होइन अब यो त चाहिँ आजकल त गाउँ घरमा चाहिँ यस्तो फलफुल फलाउनु मात्रै होस् न धेरै फलाए पनि आइहाल्छ अनारसंले पनि बजार व्यवस्थापनमा सहयोग गर्छ नि पछि त खेतीमा लागेका अनारसंगमा आइ नपुगेका नेपाली दाजुभाइ दिदी बहिनी जो जो जहाँ जहाँ हुनुहुन्छ कोहीलाई अनारसंगमा आउनुहोस् सबैजना भएर एउटा अनहार संघ बनाऊ अनि जे जे समस्या छन् ती समस्या पनि अनार संघमै बसेर समाधान गरौं र जे जे अवसरहरू आउँछन् ती पनि सबैलाई जानकारी गरौं रेडियोबाट सबैलाई भनौँ पत्र पत्रिकाबाट सबैलाई लेखेर दिऊीबाट पनि देखाएर सबैलाई जान्ने बनाऊ हो एक बिघामा अारको लागि धेरै चाहियो भने एकजना चारजना मान्छे धेरैमा थोरैमा दुईजना मान्छेले पनि अनारको खेती गर्न सक्छन् तर अनारको मात्रै खेती नगर्नुहोस् अनार अनारको बाली लगाएको ठाउँमा फेदमा दालहरू रोपन सोचे तरकारी खेती अरुके आजकल तो घासख कमी होइन ऊ सो पनि बिग्छ नि के भन्छ बर्खातिर फल्ने खेती हुन्छ नि चिचिन्डो हुन्छ अर्को के हुन्छ त्यो झ्यालहरू पनि छ त्यो हुर्किसकेपछि अलिकति बोर्ड दुई चार वर्षमा हुर्किन्छ मान्छे जत्रो भइसकेपछि त तपाईँले तल लहरा लगाए तर त्यो लहरा चढेर रुखमा चढेर चाहिँ त्यसलाई बाधा नो सब भाई अत्पादन एकदम रामो भेज अथवा खेती छाप नव वर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग आफन्तुभ चिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौ मार्सल चोक न्यु नेसनल बुक्स एन्ड स्टेसनरी रत्नगर एक सोरा चोक गेस्ट हाउस कंकाली स्पोर्ट लेक मौला का हाई चार पर्सा बजार नव वर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग आफन्तुभ चिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौ ओम आलमुनियम रत्ननगर चार शीतल चोक फोटो पोइन्ट फोर डिजिटल कलर लेभेन डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर एक सौराहा चोक सितवन ओम साईराम अस्पताल प्राली रत्ननगर दुई टाँडी सागर सुनचाँदी पसल रत्नगर दुई नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्गहरू आफन्त तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौ भोलेनाथ सुचाँदी पसल खैरहने चार नयाँ रोड पर्सा न्यु पर्वत पुस्तक एन्ड स्टेसनरी इलेक्ट्रोनिक चौबिस कोठी न्यु मेमो ट्राभल्स एन्ड टुर्स रनपा दुई टाँडी हङकङ बजार रामचन्द्र ज्वेलर्स रनपा दुई टाढी हाई स्कुल रोड नव वर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग